उजालो 90 नेटवर्क को कार्यक्रम श्रुति संबेक नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाण्डुसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक हर मंगलबार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्भ प्रसारण हुन्छ कार्यक्रममा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गतिहरू वाचन गर्दछ श्रुति मंगलबारको श्रृंखलामा केही सातादेखि हामीले सरूभक्तको उपन्यास पागल बस्तीको वाचन सुन्दै सु। गत साता प्रशान्त एकान्तवास बसेपछि बस्तीमा ठूलै खल्ला मचिन्छ मार्थाले कठिनसंग उसलाई त्यहाँबाट निकाल्छन् यसैबीच डाक्टरहरूले प्रशान्तलाई कोडीहरू भएको ठाउँमा नजाने व्यवस्था गरिदिन मार्थासंग आग्रह गरे अब के होला त पागल बस्तीको चौधौं तथा अन्तिम श्रृंखलाको वाचन अव सुनौ अच्युत घिमिरेको आवाजमा प्रेमोपार भवन समुद्घाटनको लगत्तै केही दिनपछि बस्तीवालाहरू अमर प्रेमको एक नयाँ आयाम देख्छन् आदिगुरू प्रशान्त आदि शिक्षणशालाबाट फर्केपछि सन्ध्या समय आदिमातालाई होइन कुष्ठरोगीहरूलाई थाल दिन थाल्छ दुई चार दिन मार्फत यो पीड़ा सहन्छन् र प्रेम प्रतीक्षामा दिन काट्छिन् यही समय डाक्टर आनन्द आदि मन्दिर आउँछ मैचाङ मार्फत आदिमातासित भेट्ने समय माग्छ मार्था तुरुन्त समय दिन्छन् मैजाङ डाक्टर आनन्दलाई समाधिस्थलमा डोर्याउँछे जहाँ आदिमाता बेचैन भई ओहोर दोहोर गरिरहेकी हुन्छन् प्रणाम आदिमाता ऊ विनयपूर्वक शिर जोगाउँछ मार्ता उसलाई माथिदेखि तलसम्म हेर्छिन् र अज्ञात आशंकाले त्रस्त हुन्छन् के भन्न आयो पुत्र मार्ता सोध्छिन् एक विशेष अनुरोध गरौँ कि भनेर विशेष मार्था झन् बढी छ शङ्कित हुन्छन् आदिमाता एक विशेष अनुरोध छ प्रार्थना छ डाक्टर आनन्दको निधारमा चिन्ताका चार स्वस्पष्ट दर्शा देखापर्छन् मलाई विश्वास छ आदिगुरू आदिमाताको आज्ञा पालन गर्नुहुनेछ तर के सम्बन्धमा मार्था चकित हुन्छन् आदि आरोग्यशालामा आदिगुरूको क्रियाकलाप सम्बन्धमा हामी डाक्टरहरू चाहन्छौँ आदिगुरूलाई कुनै न कुनै रूपमा रोक लगाइयोस् आदिगुरूलाई कुष्ठरोग लाग्ने सम्भावना छ के भन्यो मार्था आतंकित हुन्छन् आदिगुरु कुष्ठरोगीसित खेलवाड गरिरहनु भएको छ रोगीहरूसित व्यवहार गर्दा अपेक्षित सतर्कताका नियमहरू उहाँ उल्लङ्घन गर्दै हुनुहुन्छ हामीले सम्झाउने प्रयास गर्यौँ भने उहाँ हाँसी हाँसी भन्नुहुन्छ मलाई कुष्ठरोग लाग्यो भने सबभन्दा अन्त्यमा उपचार गर्नु सन्न हुन्छन् डाक्टर आनन्द रुमालले मुख छोपिरहन्छ मैचाङ भान्सा खण्डको झ्यालमा उभिएर वाललाई परिरहन्छे नरो पुत्र डाक्टरलाई रोएको सुह आउँदैन म आदिगुरुको प्रवेश निषेध गरिदिन्छु त्यहाँ मार्थाको आदिमातृत्व जाग्रत हुन्छ डाक्टर आनन्द सम्हालिन्छ आदिमाता आदिगुरुलाई प्रवेश निषेध गर्न सायद नमिल्ला तर सतर्कताका नियमहरू कडाई साथ गराउन सकिन्छ यो अत्यन्त आवश्यक छ अन्यथा अनर्थ हुनेछ डाक्टर आनन्द विशेष अनुरोधको परिसीमा स्पष्ट पार्छ म उसको प्रवेशमाथि रोक लगाइदिन्छु किनभने ऊ अतिवादी हो मार्था कुन्नेकिन उत्तेजित हुन्छन् रोगीलाई दयामाया गर्दा गर्दै रोगलाई नै दयामाया गर्न सक्ने अतिवादी मान्छे हो म उसलाई उसले भन्दा बढी चिन्छु डाक्टर नाजवाफ हुन्छ र प्रणाम गरी फर्किन्छ ऊ गएपछि मैचाङ दगोर्दै समाधिस्थलमा आउँछ आधी माता डाक्टरले के कुरा गरेको तेरो आदिगुरु बौलाउन थाले भनेको त्यसैले पो यहाँ आउन छोड्या रहेछ मार्था झोकिन्छन् यो आदि माता त्यसै मनपरि बोल्नुहुन्छ एक दिन आदि गुरु आउनु भएन भने जेमुखमा आयो त्यही भन्नुहुन्छ खप्पर फोडिदिन्छु म कुरा सुरा केही बुझ्नु छैन खालि गुरुको पक्ष लिन जानेकी छे मार्था उग्र हुन्छन् फोडिदिनुहोस् न त खप्पर काम परेर गुरु नआउनु भएको होला भन्न पनि नहुने जस्तो खुब काम परेको छ तेरो गुरुलाई बौलाउनु थालेपछि मान्छेको के काम हुन्छ अरूलाई दुःख दिनु बाहेक मार्थाको उग्रता झन्भएकोहरू हुन्छ मैचाङ साँच्चै नै डराउँछे चित्त दुखाउँदै फर्किन्छ त्यहाँबाट आदिसम्बतमा होइन विक्रम सम्बन्धमा नयाँ वर्ष लागिसकेको हुन्छ हिमालहरू सेता पहाडहरू हरिया हुन्छन् फुलहरू र चराहरू रङरङका हुन्छन् मौसम साह्रै स्वच्छ हुन्छ बस्तीमाथिको आकाश सारे निलो हुन्छ यस रङ्गीन प्रकृतिमा मार्थालाई कुनै रङच चेतना हुँदैन तिनी उग्र रूपले छटपटि रहन् फुलबारीका चुनालेर रा, निचोरी रहन्छन् घन्टौँपछि एक मनस्चेतनाले प्रश्न गर्छ किन बित्थमेसा के हो मार्थालाई तनावमुक्तिको हाँसो लाग्छ ए पुत्री पुत्री मार्था अन्तकक्षमा हेर्दै कराउँछन् मनमा कुटकुति लाग्छ मैच्याङ अँ्यारो मुखबारी आउँछिन् किन बोलाउनु भएको ऊ आँखाले भुइँ खन्दै सोध्छ भित्र के गरिरहे कि भनेर मार्था आँखा जुधाउने प्रयास गर्छिन् तीन पाथी आँसु त जारिन हँ मैङ आँखा उठाउँछ मार्थाखेती त्यहाँ हाँस्छिन् आफै बौलाइ जस्तै हुनुहुन्छ अनि गुरुलाई दोष लगाउनुहुन्छ मैचाङ पुरा पुरा घुर्की लगाउँछ र फटाफट खुट्टा बजारेर जान्छे मार्था झन्सार फिर गीत आउँछन् फुलबारीका शान्तिप्रिय तर डरपोक चराहरू अन्यत्र लाग्छन् चार बजेपछि मार्था आदि मन्दिरको प्राङ्गणमा निस्कन्छन् त्यहाँबाट टाढा आदि शिक्षणशालामा दृष्टि लगाउँछन् शिक्षार्थीहरू बिस्तारै आवासगृहतिर लाग्न थालेका हुन्छन् गोलघर प्रेमोपहार भवनतिर पनि पुत्रपुत्रीहरू आवत जावत गरिरहेका हुन्छन् मार्था खम्बाको छल गरी आदि आरोग्यशालाको बाटोमा हेरिरहन्छन् मनमा प्रेम मिलन वा प्रेम पीडाका तरङ्गहरू उठ्छन् करिब साढे चार बजीतिर आदि आरोग्यशालाको बाटोमा देखापर्छ मार्था सब मर्यादाहरू बिर्सेर वा लत्यार दगर्छिन् प्रशान्त प्रशान्त मार्ता टाढाबाट बोलाउँदै हात हलाउँदै बाटोमा पुग्छिन् प्रशान्त बाटोमा अडिन्छ असजिलो अनुभव गर्दै प्रेम पहाड भवनबाट बाहिर निस्किरहेका मानिसहरूको ध्यान पूर्ण रूपले आकृष्ट हुन्छ कहाँ जान लागेको मार्ता स्वासवा गर्दै सोच्छिन् जानी जानी आदि आरोग्यशाला जाँदैछु प्रशान्तको आँखामा बल पर्छ किन मार्था अन्जान भन्छन् आदिमाता म मा सधैँ यो समय आदि आरोग्यशालामा लगानी गर्नेछु प्रशान्त मन्द मन्द, मन्द मुस्कुराउँछ सन्ध्या समय तिमी म कहाँ पनि आउने गर्थ्यौ घुर्की लाउने आँखाले हेर्दै मार्ता नजिकिन्छन् क्षमा प्रार्थी छु म केही दिनदेखि के आदिमाताको सान्निधिबाट वञ्चित हुन पुगेको छु कार्य व्यस्तता एवं जिम्मेदारीको कारण कृपया अन्यथा नमानिसियोस् यो त भाग्ने न्यू मात्रै हो मदेखि सबैलाई तिमी समय पुर्याउन सक्छौ मलाई मात्र मेरो सम्पूर्ण समय म सत्य भन्छु आदिमाथामा समर्पित छ प्रशान्तको मुस्कान गरिन्छ त्यसबै जाउन त मार्था उसको हात समात्न् कहाँ प्रशान्त फेरि असजिलो स्थितिमा पुग्छ आदि मन्दिरमा अन्तकक्षमा मार्था उसको हात खेलाउन थाल्छिन् तिनको बोलीवचन र व्यवहार जिद्दी गर्ने बालिकाको जस्तो प्रतीत हुन्छ प्रशान्त उत्तर दिन्छ आधी माता म मा आधी आरोको सलाबाट फर्केर आउनेछु होइन म तिमीलाई त्यहाँ जान दिन्न म मन पराउँदिनँ मार्था बल गरेर हात समात्न् खुट्टा बजार्न पनि सुरु गर्छिन् के मन पराउनुहुन्न प्रशान्त त सोध्छ तिमी त्यहाँ त्यहाँ कोडी खानामा गएको मलाई डर लाग्छ सा। मार्थ सानी बालिकाले झै चोसो मुख प्रशान्त मिठो तरिकाले हाँस्छ म तिमीलाई जान दिन्न के जति हाँस मार्था कुरा थाप्छिन् र चोसो मुख पारिरहन्छन् आधी म मा मेरा रोगग्रस्त अपेक्षाग्रस्त पुत्रपुत्रीहरूका समीप नजाउँ के यो माग न्यायोचित र सम्भव छ त्यहाँ डाक्टरहरू छन् तिनीहरू पनि तिमी त्यहाँ गएको मन पराउँदैनन् मार्ता भन्छन् म डाक्टरहरूको चिन्ता बुझ्न सक्छु उनीहरू आदिगुरूलाई कोड लाग्ला भन्ने अनावश्यक चिन्ता गर्छन् अनावश्यक नभन प्लिज मार्था रोलीझै गर्छिन् यो त्यो महारा हो डाक्टरहरूलाई चिन्तित हुने अधिकार छ मैले उनीहरूलाई वचन दिइसकेको छु वचन प्रशान्त प्रश्न गर्छ हो आदिगुरू अबदेखि त्यहाँ आउने छैन भन्ने वचन तिमीले मेरो वचन मान्नै पर्छ म यो आज्ञा शिरोधारे गर्न असमर्थ छु प्रशान्त शान्त एवं गम्भीर हुन्छ म कोड लागेका पुत्र पुत्रपुत्रीहरूको उपेक्षा गरौँ यो सम्भव छैन माताको मन मस्तिष्कमा यस्तो विचार जन्माउनु दुर्भाग्यपूर्ण कुरा हो प्रशान्त हात स्वतन्त्र पार्छ मैले उपेक्षा गर भनेकी छैन आदि गुरुको ऐसियतले आदि आरोग्यशालाको स्थापना गर्यो कोडीहरूको लागि योग्य डाक्टरहरू नर्सहरू व्यवस्था गऱ्यो औषधोपचारको राम्रो बन्दोबस्त मिलाइदेऊ जोसुकैले पनि तिम्रो कामको सराहना गर्न सक्छ म पनि कोडी महारोगीहरूको अधिकारको पक्षमा छु तर कोड भनेको कोड हो ख्यालठटटा होइन होसियार हुनैपर्छ म माताको वचन याद राख्छु प्रशान्त हाँस्छ फिस छ तिमी कोडीहरूलाई उपेक्षा गर्नुहुन्न भन्ने धुनमा आफ्नै स्वास्थ्य र शरीरको उपेक्षा गरिरहेछौ यो अति हो यो अतिवादको शिकार हुन नदिनु मेरो धर्म हो सोचेका छौ तिमीलाई कोडले छोयो भने कहाँ के हुन्छ प्रशान्त रमाइलो भनेर हाँस्छ मलाई माया गर्छु भन्नेहरूको आत्मपरीक्षा हुन्छ उत्तर दिन्छ प्रेमवश मार्थाको अनुहार रिसले फुल्छ गुरु हो भन्दैमा गरी, गरी परीक्षा लिन अधिकार छैन तिमीलाई बुझ्यौ आदिमाता म मा सायद परीक्षा लिइरहेको छैन बरु स्वयं परीक्षा दिइरहेको छु प्रशान्त केही गम्भीर हुन्छ तिमी जेसुकै भन म त्यहाँ जान दिन सक्दिनँ तिमी आदिमाताको प्रतिष्ठालाई प्लिज म हात जोड्छु मलाई फेरि दुःखको भूमरीमा नपारिदेऊ म सहन सक्दिनँ आदिमाता यो कोरा कल्पनाको भूमरी हो होइन प्रशान्त तिमी मलाई त्यति कमजोर नसम्झ म मा आफ्नो मात्र सुख दुःखको कुरा गरिरहेको छैन मार्थ आफैसित झैँ कुरा गर्न थाल्छन् म सम्पूर्ण बस्तीको भलाई, कल्याण कामना सोध्छु किनभने म आदिमाता हुँ व्यक्तिगत रूपले म कोडीहरूदेखि अतिशय भयभीत हुन्छु उनीहरूसित आदिमाताको प्रतिष्ठानरूप आचरण गर्न असफल हुन्छु यो मेरो निजी मामला हो म मा एक युवती पनि हुँ कुरूपता र विवत्ताहरूदेखि भागेर युवतीहरूले सुन्दरताको अर्थ बनाउँछन् तर डाक्टरहरूलाई मैले जुन वचन दिएँ त्यो मेरो निजी मामला होइन कमजोरी होइन म यस सम्बन्धमा क्षमा याचना गर्छु प्रशान्त भन्छ तिमी मेरो वचन उल्लङ्घन गर्छौ त मार्थाको बोली चर्किन्छ आदि आरोग्यशालाका झ्यालहरूमा डाक्टरहरू र नर्सहरू मडारिन थाल्छन् आदि मात्र त्यसलाई वचन भनिँदैन के भनिन्छ त सायद षड्यन्त्र भनिन्छ किनभने यहाँ आदिगुरूलाई उसका ती पुत्रपुत्रीहरूबाट पुत्र अलग्याउने प्रयास गरिएको छ जसलाई मनुष्य जाति मनुष्य चाहँदैन गुरुको सर्वप्रथम आवश्यकता ती पुत्रपुतीहरूले नै छ जो सभ्यता स्वस्थता र सुन्दरताका दर्शनहरूद्वारा दमन गरिएका छन् वास्तविक कोडकोडीहरूको शरीरमा लाग्दैन सभ्यता र संस्कृतिको आत्मामा लाग्छ आदिमा त म प्रेरणा चाहन्छु बन्धन चाहन्न यो बाचा बन्धनभन्दा मलाई मृत्युप्रिय हुनेछ प्रशान्त यो के भन्दैछौ मार्थालाई विश्वास लाग्दैन नयाँ मनुष्यताको जन्म यदि कतै हुनेछ भने त्यो कोडी खाँडामा नै हुनेछ म यही बिजारोपण कर्ममा व्यस्त छु केही दिनदेखि म आदि आरोग्यशालामा नवप्रवचनमाला युगान्तरोत्सव कर्म सम्बन्धी व्याख्यान दिइरहेको छु त्यसैले डाक्टरहरू असजिलो अनुभव गरिरहेछन् मलाई कोड लाग्न सक्ने सम्भावनालाई म इन्कार गर्दिनँ तर म जानी, जानी बाटो बिराउँदिनँ जहाँसम्म आदिमाताको प्रतिष्ठाको कुरा छ म यति नै भन्न सक्छु हृदयका प्रत्येक धड्कनमा म आदिमातालाई अनुभव गर्छु आधिमाता कृपया उठ्नुहोस् प्रशान्त प्रेमपूर्वक हात बढाउँछ मार्ता त्यहीँ थुचुक्क बस्छन् न रिसाउन सक्छन् न रुन सक्छन् झ्यालहरूमा मडारिरहेका डाक्टर नर्सहरू बुझ्छन् अब महाभारत छिडी नै आँटेको छ प्रेमपहार भवनबाट आवासकृ यत्री लाग्नुपर्ने मानिसहरू बाटोभरि अल्मल्ली रहन्छन् उनीहरूलाई चासो हुन्छ चा, अन्दाज हुँदैन मार्ता उसको हातमा समातिकन आफै उठ्छिन् रुख र निश्चयात्मक देखिन्छन् यदि तिम्रो हृदयमा धड्कनमा मेरो नाम लेखिएको छ भने तिमीले मेरो कुरा सुन्नु नै पर्छ मार्ता सिधासिधा आँखा जुदाई बोल्छन् नत्र नत्र म पनि आफ्नो बाटो हिँड्नेछु कस्तो बाटो प्रशान्त सरलतापूर्वक मन्द मन्द मुस्कुराउँदै सोध्छ ऊ आशंकाहरूले पीडित देखिँदैन योदेखि मार्ताको हृदयमा आगो लाग्छ म मर्नेछु भोकले नखाइ नखाइकन मार्ता दृढ भएर स्वर दबाएर बोल्छिन् तिमीले मेरो कुरा सुन्यौ म भोक हडताल गरेर मर्नेछु सत्याग्रह गरेर मर्नेछु र्थाको बोलीमा रेराइमा जीवनभरका पीडा र गुनासा अभिव्यक्त हुन्छन् यसले प्रशान्तको हृदय सुन्छ ऊ टाउको झुकाएर विचारमग्न हुन्छ मार्था, मा मा, मार्था एकछिनसम्म जवाफ फर्किबस्छन् प्रशान्त केही बोल्दैन अन्तत मार्ता प्रत्यक्षरत पाइलाहरू आदि मन्दिरतर्फ बढाउन विवश हुन्छन् भोक हडताल सुरु हुन्छ मार्ता पुत्रपुत्री सङ्घका पदाधिकारीहरूलाई बोलाएर यस कुराको घोषणा गर्छन् यस अनपेक्षित घोषणाले सबै आतंकित हुन्छन् घोषणा फिर्ता लिनुहोस् हामी आदिमाथाले कष्ट भोग्नु भएको सहन सक्ने छैनौँ सबै प्रार्थना गर्छन् मार्थाको उत्साह झन् सुदृढ हुन्छ प्रिय पुत्रपुत्रीहरू सम्पूर्ण बस्तीको कल्याण कामना गर्नु आदिमाताको एकमात्र धर्म हो आफ्ना पुत्रपुत्रीहरूको हक र हित रक्षार्थ असलामाहरू पिताहरूसित लड्न सक्छन् डाक्टरहरूको राय सल्लाह बुझिम मैले तिमीहरूको आदिगुरूलाई सम्झाउने प्रयास गरेँ तर मैले उसलाई कोडीहरूको उचित हेरविचार गर्नु र आफ्नै कोडग्रस्त हुन चाहनु बेग्ला बेग्लै कुरा हुन् भनेर बुझाउन सकिनँ यदि आदिगुरु जानी जानी कोडग्रस्त हुन चाहन्छ भने बस्तीको भविष्य के होला म यो देख्नुभन्दा पहिले मर्न चाहन्छु दृढ प्रतिज्ञ आदिमाताको कुराले सबैको मुटु हल्लिन्छ मैजङ कुरा बुझ्न सात्र हुन थाल्छे पुत्री यो रोइकराई गर्ने समय होइन म तिमीहरूको आदिगुरुलाई प्रेम गर्छु तिमीहरू सबैलाई माया गर्छु बस्तीलाई आफ्नो घर सम्झन्छु यदि प्रेमका खातिर सत्याग्रह गर्दा ज्यान जान्छ भने त्यसभन्दा खुसीको कुरा सौभाग्यको कुरा के हुनसक्छ मेरो अन्तिम इच्छा छ म मरेपछि मलाई मेरो छोरी जमुनासँगै सुताइयोस् आदिमाता म मा पनि मर्नेछु मैचाङ आकाश पाताल थर्काएर डाको छोड्छे पुत्रपुत्री सङ्घका पदाधिकारीहरू मुकामुख गरिरहन्छन् मार्थाको ओठमा आत्मसन्तोषको मुस्कान प्रदीप्त हुन्छ पुत्री शान्त हो चुप लागन भनेको अब म चुप लाग्दिनँ आदिमाता मलाई पनि हकसम्म चुप लाग्दिनँ म आदिगुरुलाई सोध्नेछु यो जीवनधारीहरूको बस्ती हो कि मृत्युधारीहरूको किन यो बस्तीमा पीडा पीडा र शोकशोक मात्रै छन् दुःखै खानु छ आँसु नै झार्नु छ भने बाहिर संसारभन्दा यहाँ के कुरा भिन्न छ म आदिगुरुलाई यो कुरा सोध्न जानेछु आदिगुरु आदिगुरु उचिचाउँछे मैचाङ बहुलाई मैचाङ बहुलाईझै हुन्छ भाइभरको बल र चेतनाले चिच्याउँदै कराउँदै बाहिर त गुर्से उसिधै आदिगृह पुग्छे त्यहाँबाट रन्थनी र बस्तीको विशाल मैदानतिर दगोर्छे आदि गुरु आदिगुरु मैचाङ जन्मान्तरण वृक्षमुनि उभिएर चिच्चाइरहन्छे उसको हृदयविदारक पुकारले बस्तीमा खलबली मच्चिन्छ, आवास गृहहरू र गोलघरतिरबाट बस्तीवालाहरू दगोर्दै त्यहाँ पुग्छन् आदि आदिगुरु मैचाङ कतै कसैलाई नहेरिकन चिच्चाइरहन्छे के भयो मैचाङ धेरै व्यक्तिले एकैपल्ट प्रश्न गर्छन् तर मैचाङ आदिगुरूको पुकार मात्र गरिरहन्छे बस्तीवालाहरूलाई मैचाङ पागल भए भन्ने शङ्का लाग्छ समझदार व्यक्तिहरू आदि मन्दिरतर्फ दगुर्छन् अन्तकक्षमा पुत्रपुत्री सङ्घद्वारा परिवेशित आदिमातालाई सकुशल देख्छन् जहाँ पुत्रपुत्रीहरू पुत्र मेरी सहेली पुत्रीलाई फकाइफुलाइ गरिदिया हो मार्तालाई बस्तीमा पहिलोपल्ट प्रवेश गर्दाखेरिको घटना स्मरण हुन्छ जब मैचाङ आदिगुरूलाई सुसमाचार सुनाउन दगुएरकी थिए पुत्रपुत्री सबै मैदानतिर लागेपछि मार्ता एक्लै धुरुधुर हुन्छन् मैसाङ आदिगुरुको पुकार गर्दा गर्दै शिथिल हुन्छ ऊ बिन्दुको समाधि स्तम्भमा अडेशिएर आँखा जम्लिन्छे भिडमाथि भिड भइरहन्छ पुत्रपुत्री संघका पदाधिकारीहरू त्यहाँ पुगेपछि सबैलाई वास्तविकता थाहा हुन जान्छ हाहाकार मचिन्छ आदि आरोग्यशालाको भित्री प्रकोष्ठमा आदिगुरू समक्ष यो समाचार पुर्याइदा सन्ध्या समाप्त प्राय भइसकेको हुन्छ आदिगुरू प्रवचन स्थगित गरी आदि आरोग्यशालाबाट बाहिर निस्कन्छ शान्त धीर गम्भीर चालले भिडतर्फ उन्मुख हुन्छ आदिगुरूको आगमनदेखि सबै निशब्द प्रतीक्षापूर्ण हुन्छन् के भयो पुत्री तिमीलाई आदिगुरु स्नेहपूर्वक मैचाङको माथ स्पर्श गर्छ आदिगुरु मैचाङको स्वर बसिसकेको हुन्छ उस शिथिलताले परिसकेको हुन्छे आदिगुरु उसलाई स्नेहपूर्वक अङ्कमाल गरी छातीमा टास्छ मैचाङ बसेको स्वरले गुरु गुरु भन्दै रुन्छे आदिगुरु उसको अनुहार र कपाल सुमसुमाइदिन्छ थुम्थुमाइदिन्छ आदिगुरु मैचाङको स्वर बसिसकेको हुन्छ पुत्री सायद तिमी आँसुको मस्या आओ, त्यसैले आफूले नगरेका पापहरू देखेर सधैँ रुने गर्छौ गुरु आदिमाता आधी माता, माता मैचाङ योभन्दा बोल्न सक्दिनँ मलाई थाहा छ अब आँसु पुछ आदिगुरु आफै आँसु पुछििदिन्छ मैचाङ आदिगुरुको छातीमा मुख्लो काही किरहन्छे पुत्री मैले आदि मातालाई भनेको थिएँ जाऊ आदिगुरु डर र शोकले बिहाल त्यस पुत्रीलाई सहारा दिँदै आदि लाग्छ कार्यक्रम श्रुति समय तपाई अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम एचेन्स र वीरता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता दोलखाको कालिंचोक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम बीरगंजको नारायणी एफएम खेटौडा एफएम चितवनको रेडियो अर्पण र त्रिवेणी मा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सुस्ने गुलमिको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति समेक हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम कपिल रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती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 रात पर्छ सबैको मनमा आशाको नयाँ चन्द्रमा उदाउँछ भोलिपल्ट बिहान त्यो चन्द्रमा पूरा पूरा आस्था आउँछ जब आदिगुरूले आफ्नो धारणा अभिव्यक्त गर्छ पुत्रपुत्रीहरू म मा आदिमाता प्रति क्षमा प्रार्थी छु किनभने आदिगुरू आदिमाताको माग पूरा गर्न समर्थ छ आदिगुरू आफ्ना पुत्रपुतीहरूलाई भेदभावको दृष्टिले हेर्न समर्थ छ युगान्तरोत्सवको सुसमाचारद्वारा वञ्चित गरिनका लागि ती पुत्रपुतीहरूले कुनै अपराध गरेका छैनन् हे पुत्रपुतीहरू आदिमातालाई यो कुरा भनिदेऊ मानवतामाथि लागेको कोडको उपचार प्रविधिलाई युगान्तरो भनिन्छ आदिगुरू यही महत्तम कार्यमा उत्सर्गित छ आदिमातालाई जानकारी देऊ इतिहास कोडी हो मेरा ती पुत्रपुतीहरू मानव इतिहासबाट बहिष्कृत गरिएका छन् ती शारीरिक रूपले मात्र कोडीग्रस्त छन् यो साधारण कोड हो असाधारण कोड त विश्व समाजलाई लागेको छ जहाँ आदिमाता मानिसहरूलाई निरोगिताको भ्रममा परेको देख्नुहुन्न आदिमातालाई भनिदेऊ बोकर्ताललाई आदिगुरू सत्याग्रह मान्न असमर्थ छ किनभने आदिमाता जसलाई कोडी खाना भन्नुहुन्छ त्यो स्वस्थ शोस्त इतिहास र स्वस्थ मनुष्यता जन्माउने प्रस्तुति क्रिया बे हो आदिगुरूको ओचपूर्ण बाणी सुनेपछि बस्ती बस पूर्ण रूपले अभाग हुन्छ जब बोली फर्किन्छ बस्तीमा ठुलो खैला बैला मच्चिन्छ पुत्र पुत्री संघले मध्यस्थको काम गर्छ संघका पदाधिकारीहरू दिनभर आदिगुरू र आदिमाताबीच ओहोर दोहोर गरिरहन्छन् आदिगुरू असमर्थता प्रकट गरिरहन्छ आदिमाता माघमा अडिरहन्छन् भोलिपल्ट पनि पुत्रपुत्रीसँग मध्यस्थताको हर सम्भव प्रयासमा संलग्न हुन्छ भगीरथ प्रयत्न असफल हुन्छ तेस्रो दिनदेखि मार्थाको स्वास्थ्य बिग्रन थाल्छ भोक खप्राउन सकेर तिनी नराम्ररी छटपटिन्छिन् पेट दोबारेर घरिघरि घोपलिन थाल्छन् अनुहारको रङ फुङ्ग उड्छ ओठमा कत्ला पर्छन् आँखा निस्तेज हुन्छन् र बोली शक्तिहीन हुन्छ आदि मन्दिरमा चल्छ बस्तीका बसै काम आफै ठप्प हुन्छन् डाक्टरहरूको एक दल आदिमाताको स्वास्थ्य जाँच गर्ने अवसर खोजिरहन्छ तर मार्ता इन्टार गरिदिन्छन् चौथो दिनदेखि मार्तालाई बोल्न चल्न र आँखा उघार्न समेत मन लाग्दैन मरिदिन्छु मैचाङ रुन नसकेर कराइरहन्छे पाँचौं दिन बिहान डाक्टरहरूको दल डाक्टर प्रकाशको नेतृत्वमा जबरजस्ती अन्तकक्षमा उस छ क्षमा पाउँ आदिमाता हामी तमासा हेर्नका लागि डाक्टर बनेका होइनौँ डाक्टर प्रकाश ओ आवेशपूर्वक बोल्छ मैले हजुरसित सहयोगको भिक्षा मागेको थिएँ प्राणको भिक्षा मागेको थिइनँ मार्ता सुस्तरी आँखा खोलिहेर्छिन् अनि सुकेका ओठमा छिण मुस्कान नचाउँछन् तिमीहरू आयो मार्ता सासै सासले मात्र बोल्छन् किन आयो आदिमाता आदिगुरुलाई रोक्ने कन्ट्रोल गर्ने काम हामी डाक्टरहरूको डाक्टर कमल आदिमाताको हातमा सार्छे हजुर खाना खानुहोस् आदिगुरु चिन्तित हुनुभएको छ डाक्टर प्रकाश भन्छ म वचन दिन्छु आदिगुरुलाई डाक्टरी सतर्कता आवश्यकता उल्लङ्घन गर्न छोड दिने छैन म फाइट गर्नेछु हजुर यो हंगर स्ट्राइक तोड्नुहोस् डाक्टर प्रकाश उही आवेशमा अनुरोध गर्छ मार्ताको अनुहारमा एक चहक देखापर्छ खाना ल्याउँ है मैचाङ बीचमा मौका छोप्से मार्था टाउको हल्लाएर इन्कार गर्छिन् यसरी त हुँदै हुन्न आदि माता डाक्टर प्रकाशको भावावेशमा वृद्धि हुन्छ यो हामीलाई कुन पापको सदाय हो आज्ञा होस् त मर्थाको बोको ओठमा फेरि छिण मुस्कान नाच्छ तिनी सन्तोषपूर्वक आँखा चुम्लिन्छन् डाक्टर प्रकाश कुहाकर हुन्छ जुन आवेशको एक नियन्त्रित विस्फोट मात्र हुन्छ अनि डाक्टरहरू आदिमाताको स्वास्थ्य जाँच्न थाल्छन् छैठौं दिन आदि आरोग्यशालामा एक आकस्मिक घटना घटित हुन्छ डाक्टर नर्सहरूले जति कुरा लुकाइराखेका भए पनि कथाकथाबाट कुरा फुत्किहाल्छ कोडीहरूले कुरा थाहा पाउँछन् आदिगुरू युगान्तरोव प्रवचनमाला अन्तर्गत व्याख्यान दिन आउँदा कोडीहरू हड़ताल गर्छन् आदिगुरू यहाँ नआउनुहोस् हामी प्रवचन सुन्न चाहन्नौँ आदिगुरू जानुहोस् अब अबदेखि यहाँ नआउनु सादीगुरु हामी पापी हौ आदिमातालाई बचाउनु सादी गुरु जानोस् हामी सुन्दैनौ कोडीहरू डट कराउँछन् चाँठिन्छन् एउटा विवाद सोलाहरूको दृश्य उपस्थित हुन्छ डाक्टरहरूको सातो जान्छ आदिगुरू प्रशान्त यो प्रतिकारदेखि स्तम्भित हुन्छ तिमीहरू को हौ जो आदिगुरुलाई यहाँबाट भगाउन खोज्दैछौ आदिगुरूलाई लगार्न चाहने तिमीहरू को हौ आदिगुरुलाई यहाँ नहौ भने आज्ञा दिने तिमीहरू को हौ कोलाहलको मध्ये आदिगुरु गम्भीरतम प्रश्न गर्छ जवाफमा सबै रुन थाल्छन् आदिगुरुको बोली रोक्न चाहने तिमीहरू के मेरा पुत्रपुत्री आऊ आदिमातालाई बचाउनुहोस् आदिगुरु केही कोडीहरू रुँदै कुरा थाप्छन् हामी पापीहरूले गर्दा आदिमाथाको ज्यान सङ्कटमा परेको छ कसले तिमीहरूको कान भर्यो आदिगुरु सोदाय जारी राख्छ कसले तिमीहरूलाई पापी बन्यो हो? कसरी होइन आदिगुरु कसरी होइन कोडीहरू उत्तर दिन्छन् है मेरा पुत्रपुत्रीहरू ओजस्सी बाणीमा आदिगुरु सम्बोधन गर्छ आदिगुरु मान्छेको भविष्य बचाउन चाहन्छ न कि मूर्खता कसैको पनि मूर्खता र हटको अगाडि आदिगुरु आत्मसर्पण गर्न असमर्थ छ हामी आदिमाताको ज्यान लिन चाहँदैनौँ गुरु चाहँदैनौँ कोडीहरू रोइ नै रहन्छन् आदिगुरु प्रवचन दिन असमर्थ भई आदिगृह फर्किन्छ भोलिपल्ट कसैले पनि आदिगुरुलाई आदिगृहबाट बाहिर निस्केको देख्दैनन् आठौँ दिनदेखि मार्थालाई क्षणिक बेहोसीले छोप्न थाल्छ वैचाङ मानसिक पीडाले फेरि उन्मादग्रस्त हुन्छ आदिगृहतिर कराउँदै दगोर्छे आदिगुरु आदिगुरु ऊ बस्ती नै फर्काउने गरी चिच्याउँछ आदि भवनमा नारेश्वरको रूखमनी आँखा चिम्लिरहेको आदिगुरुको ध्यान भङ्ग हुन्छ आदिगुरू आदिगुरू मैचाङ बहुलाई झैँ कराउँदै आदिभवनमा पस्चे थुप्री बस्तीवालाहरू उसलाई साथ दिन दगौर्छन् के भयो पुत्री मैचाङ खुट्टामा घोप्टिन आएपछि आदिगुरू उसलाई समातेर शान्तिपूर्वक सोध्छ जवाफ मैचाङले होइन अन्य व्यक्तिहरूले दिन्छन् पुत्र पुत्रीहरू तिमीहरूको आँसुको मोहले आदिगुरू समयको मागभन्दा आधा शताब्दी पछि पर्न छ आदि गुरु शान्त भावले उठ्छ वरिन्द्र धारा आँसु खसाली रहेको पुत्रीलाई अभय प्रदान गर्छ त्यसपछि आदि मन्दिरतर्फ लाग्छ आदि मन्दिर वरिपरि बस्तीको सम्पूर्ण आबादी जम्मा भइसकेको हुन्छ अन्तकक्षमा डाक्टरहरू र पुत्र पुत्रपुत्री संघका पदाधिकारीहरू मात्र हुन्छन् आदिगुरूको प्रवेश अन्तकक्षमा भएपछि सबै उठ्छन् चुपचाप जाउ पुत्री भान्साखण्डबाट एक मगदूध लिएर आऊ बैठककोठामा अडिएर आदिगुरू सस्नेह मैचाङलाई हराउँछ ऊ सोच विचार नगरिकन भान्साखण्डमा नगुर्छे सबै कुरा नबुझेर टोलाइरहन्छन् आदिगुरू चयन कक्षमा प्रवेश गरी आदिमाताको ओछानमा बस्छ शान्ति र गम्भीरतापूर्वक आदिमाता कृपया आँखा खोल्नुहोस् हजुरको माग शिरोधार्य छ युगान्तरोत्सव प्रवचनमाला मा स्थगित गर्दैछु यो समाचार आदि आरोग्यशालामा पुर्याउन म पुत्र डाक्टर प्रकाशलाई अनुरोध गर्छु हौस् गुरु हवस् डाक्टर प्रकाश हर्चले भावीबल हुन्छ उत्ताउलो भए त्यहाँबाट दगुरीहाल्छ बाहिर बस्तीवालाहरूको हर्चना चुनिन थाल्छ मार्थ आँखा खोल्छन् साथसाथै आँसुको बाँध पनि खोल्छन् पुत्रपुत्रीसँगका पदाधिकारी र डाक्टरहरू हर्चले रुन्छन् सिर्फ मैछाङ एकजनालाई रुनै फुर्सत हुँदैन आदिगुरूले अलिकति मनताको दुध फाइदिएपछि आदिमाताको भोक हडताल समाप्त हुन्छ प्रेमको जित हुन्छ अहमको हार हुन्छ बस्तीवालाहरू यो जित हारलाई निर्णायक सत्य रूपमा अनुभव गर्छन् सबै आदिमाताको दर्शन गर्न लालायत हुन्छन् अनुमति दिइन्छ तीन चारजनाको समूहमा अन्तकक्षभित्र प्रवेश गर्दै पुत्रपुत्रीहरू आदिमाताको दर्शन गर्दै हर्षास्रु झार्दै जान्छन् अशक्त आदिमाता ओछ्यानमा छुती छुती अभिवादनहरू स्वीकार गर्छिन् मार्थालाई स्वास्थ्य लाभ गर्न कम्तीमा पनि सात दिन लाग्छ डाक्टरहरूको सल्लाह बुझिम सुरुमा तिनलाई दुध र फलफुलको रस मात्र पिउन दिइन्छ प्रशान्त पुरा समय त्यहाँ बसिरहन्छ ऊ डाक्टरहरूले निश्चय गरेको समयमा खाना खुवाइरहन्छ पूर्ण रूपले सेवामा समर्पित हुन्छ धेरै दिन भोकै बस्नु परेर होला मार्थालाई छिटो भोक लाग्न थाल्छ मिठो चिप्लो गुलियो र गरुङको खानाको तल सताउन थाल्छ तिनी फरमाइस पनि गर्छिन् प्रशान्त प्रेमपूर्वक सम्झाइबुझाइ गर्छ खालि खानेकुराको सम्झेर आउँछ उठेर बस्न सक्ने भएपछि मार्था प्रशान्तको काखलाई सिरानी बनाउँछन् कस्तो मुखै रसाएको प्रशान्त मुस्कुराउँछ कता कता आफैभित्र हराउँछ प्रशान्त मार्थालाई असह्य हुन्छ तल तल हँ प्रशान्त तिनको स्पर्श गर्छ भोक लाग्यो एकछिन धैर्य गर्नुहोस् भो अहिले नै खान्छु मार्था जिद्दी गर्छिन् प्रशान्त हार मानेर मैचाङलाई केही फलफुल ल्याउन हराउँछ भोबु फलफुल खान्न मार्थाठेर बस्छन् एकापट्टि फर्केर गुर्की लाउँछिन् के खानुहुन्छ त प्रशान्त हाँस्छ मार्था बिस्तारै फर्केर फर्के कर्के आँखाले हेर्छन् भन्नुहोस् त प्रशान्त उत्सुकतापूर्वक का हाँसिरहन्छ मार्था हामफालेर उसलाई गुमलाङ अँगालो मार्छिन् अनि छिटो छिटो खासको सेपारामा मान्छन् मासु भात खान्छु मासु प्रशान्तलाई असजिलो लाग्छ अँ कुखुराको मासु खान मन लागेको छ मार्था उसको कानमा चिउँडो अडाएर बोल्छन् प्रशान्त केही नभोली चुप लाग्छ एकछिनपछि मार्था आश गरेर सोध्छन् खान्छु है डाक्टरहरूको अनुमति छैन प्रशान्त तिनलाई ओछ्यानमा सुताइदिन्छ मार्ता रिसले घोप्टो पर्छन् प्रशान्तलाई तिनको त्यो ते घुर्की देखाए खुब मनपर्ने हुन्छ ऊ धेरै समयसम्म मुस्कुराउँदै भावुक हुँदै मन्त्रमुग्ध हुँदै हेरिरहन्छ ऊ पूर्वजन्ममा फर्किन्छ रिसाउनु भएको हो अनायास सजल भएपछि प्रशान्त भाव परिवर्तन गर्छ मार्था बोल्दैनन् ऊ तिनको हात समात्छ मार्था हात झड्काएर लुकाउँछन् प्रशान्त मुस्कुराउँदै तिनको केस राशि स्पष्ट गर्न थाल्छ मार्था कुनै विरोध गर्दैनन् यता फर्किनुहोस् न प्रशान्त दिनको पाखुरा समातेर सुस्तरी अनुरोध गर्छ यो प्रणय अनुरोध मार्ताको कानबाट हृदयको अटल गहिराईमा झङ्कृत हुनु पुग्छ मार्ता झस्किन्छन् बिस्तारै उतानो फर्किन्छन् प्रशान्त दिनको सुन्दर मुहारलाई दुवै हातमा भरेर हेर्छ मार्ता पनि आँखा उठाएर हेर्छिन् शब्दहरू हराउँछन् दुवै हेराहेर गरिरहन्छन् हेर्दा हेर्दै प्रशान्तको अनुहार एक एक अज्ञात पीडाले खुम्छँदै जान्छ मार्ता उसको हात समातेर टाउको उठाउँछन् घाँटीमा हातको माला लाउँछिन् अनि भावावेशपूर्वक फेरि गुमलाङ अँगालो हाल्छिन् प्रशान्त समर्थन गर्छ न विरोध ऊ कता हराउँछ कता बैठकको ठाउँमा मैछाङको पछाप सुनिएपछि जुन जानी जानी चर्को पारिएको हुन्छ मार्ता ओछ्यानमा घोटिन पुग्छन् मैचाङ हातभरि नासपाती सुन्तलाएर अनार बोकेर ल्याउँछ त्यहाँ राखा पुत्री प्रशान्त छेउको टेबल देखाउँछ मार्ता ओछ्यानमा फरक फर्कन्छन् खै यहाँ ल्याऊ यहाँ राख मैचाङ आदिगुरुको मुख हेर्छन् अनि ओटोप्दै फलफुलहरू ओछ्यानमा राख्छन् मार्ता फलफुलहरू सोह्रेर हातमा फेलाउँछन् र अचानक सबै फलफुल ओछ्यानबाट तल भुइँमाफ हुर्याइदिन्छन् लौजा ए के गर्नुभएको मैचाङ रुन्चे स्वरले जवाफमा मार्ता ओछ्यानमा घोटो पर्छन् मैचाङ के गरौँ के गर्नु भए आदिगुरुलाई हेर्छे चिन्ता नगर पुत्री बिग्रेका केटाकेटीहरूको स्वाभाव यस्तै हुन्छ नपस्ने र दात कुहिने कुरा खान पाएनन् भने झगडा गर्छन् प्रशान्त मुसो मुसो हाँस्दै भन्छ मैचाङ कुरा बुझेर खेतीति गर्छ मार्ता सकेसम्म सन्चिन् असह्य भएपछि ओछ्यानमा फरक फर्केर उतानु पर्छन् साँच्चै हो मैचाङ झन्झोडले खेतीति गर्दै भाग्छे मार्ता रिसले फुल्दै टोकामा हेरिरहन्छन् एकछिनपछि फेरि प्रशान्तको घाँटीमा झुन्डिन पुग्छन् अन्तकक्षभित्र समय यसरी नै बित्छ बस्तीमा भने साताभर दिपावली हुन्छ बस्तीवालाहरू यसलाई युगान्तरोसव होइन प्रेम मिलन रोत्सव भनी मान्छन् बस्तीमा नियमित दिनचर्याहरू पुनः स्थापित हुन्छन् ब्राह्मुहुर्तकालीन प्रवचन सभा पुनः आरम्भ हुन्छ शङ्कायहरू पुनः सञ्चालित हुन्छन् स्वस्थ हुना सात्मार्थ शङ्कायहरूको भ्रमण गर्छिन् प्रत्येक शङ्कायमा आदिमाताको भव्य भावोत्तेजक स्वागत हुन्छ बस्तीको हित चिन्ता गर्ने र प्रेमको खातिर मर्न तयार हुने आदिमातालाई आफूहरूबीच पाएर सबै अनुगृहित हुन्छन् आदि आरोग्यशालामा आदिगुरूको आगमनमाथि रोक लगाउने आदिमातालाई आफूहरू बीच पाएर कोडीहरू अत्यन्त भावीवल हुन्छन् मार्थ त्यस कठिन निर्णयको पछाडि तिनीहरूकै कल्याण अन्तर्निहित रहेको कुरा भनी सबैको मन जित्छिन् प्रिय पुत्री पुत्रीहरू तिनी भन्छन् तिनीहरूको दीर्घकालीन हित सुनिश्चित होस् भन्नका लागि मैले आदिगुरूसित अपेक्षित निरोगीता माग गरे किनभने आदिमाताको उत्तरदायित्वमा विकल्पहरू हुँदैनन् संकल्पहरू हुन्छन् आदिमाताको वचन सत्यमान रोगी गुरूका शिष्य शिष्यहरू कहिले पनि निरोगी हुन सक्दैनन् शङ्कायहरूको भ्रमण पश्चात मार्ता प्रेमपहार भवन जान्छन् त्यहाँ आफ्नै कलाकृतिहरूले स्वागत गर्छन् मार्ता प्रसन्न हुन्छन् अन्तत जमुनाको समाधिस्थलमा विश्रान्ति लिन्छन् समाधिस्थल नववासन्ती फूलका सुभाषले मगमकाइरहेको हुन्छ मार्ता परम सन्तोष र परमानन्दको प्रतिमूर्ति बन्दै सायंकालीन वातावरणमा बन लामो सास फेर्छिन् नयाँ स्पूर्ति प्राप्त भएपछि तिनलाई हाँसो हाँसौँ नाचु उडु उडुँ डुबुडुबु जस्तो लाग्छ तिनी आफ्नो यस मनस्थितिदेखि आफ्नै लज्जित हुन्छन् यसर्थ नआएको लामो हाई काट्छिन् पुत्री ए पुत्री मार्था बोलाउँछिन् किन चिच्याउनु पर्या होला मैचाङ भान्सा खण्डको झ्यालमा देखापर्छ आदि कुरो आउनुभएको छैन छ बज्न लागिसक्यो मार्थाको स्वरमा बनावटी रिस देखापर्छ कस्तो बिरहिणी झै च्याँठिनुपर्ने होला सँगसँगै अँगालो मार्दै आउनुभएको हुन्थेन मैचाङ खेती ती हाँस्छ बढी नबोला केटी खालिस चापु मार्था बनावटी रिसलाई अघि बढाउने असफल प्रयास गर्छिन् कहाँ पुगेर आउनुभएको दिनभर बेपत्ता भएर एकछिन कृत्रिम रिसको तमासा हेरेर मैचाङ जिस्काउन थाल्छ तेह्रो टाउकोबाट गुरुभा ठाउँबाट होला पिरत गाँसेर मैचाङ मुख छोप्छे तर हाँसो छोपिँदैन हो भने हो मार्था अरहरो हुन्छन् त्यसो भएकै प्रेम बाणले घायल मृगिडी झैँ आलाप बेलाप त मैचाङ कविता भने चाहिँ गर्छ अनि बिचैमा मरिमरी हाँस्छे तँलाई तँलाई मार्था हान्नलाई उपयुक्त ढुङ्गा खोज्छन् मैचाङ खेती गर्दै झाल डपकाउँछ मार्थालाई फेरि उडु उडु डुबुडुबु लाग्न थाल्छ यही जोसमा तिनी फुलबारीमा आनन्दपूर्वक विचरण गरिरहेका भँगेरा गौथली र जुरेलीहरूलाई लखेट्न थाल्छन् भँगेराहरू आत्तिर अन्तै भात छ छानामा बस्छन् जुरेलीहरू फुलबारीका अग्ला रूपका हाँगाहरूमा पुग्छन् बिना काम तिनीहरू छक्का पर्छन् एउटा फिस्टे हतार हतार स्थिति बुझेर अज्ञात दिशातर्फ लाग्छ फिस्टीको गति यति बेगिलो हुन्छ कि मार्था त्यसको आवाज मात्र सुन्छन् दिशाहीन उफ्राई समाप्त हुन्छ मार्थालाई मिठो थकाइ लाग्छ बसाइसरेका भँगेराहरू बाहेक गौतलीहरू र जुरेलहरू भुइँमा उत्रने सुरसारमा लाग्छन् मार्था शान्त भई समाधिस्थलमा बसेपछि एउटा जुरेलीले बहादुरीमा सबैलाई पछि पार्छ त्यो भुइँमा उत्रेर मार्थाको नजिक नजिक पुग्छ मार्था त्यसलाई नभगाइकन मुस्कराउँछन् मात्र ठिक साढे छ बजी प्रशान्त आइपुग्छ यसबीच मार्था कम्तीमा पनि आधा दर्जन पुर्याएर घडीमा आँखा लाइसकेकी हुन्छन् कति ढिलो आएको होला मार्ता आँखा तर्छििन् आज पुनर्विचार सत्रमा परीक्षा थियो त्यसरी ढिलो पाएँ प्रशान्त सामान्य भावले स्पष्टीकरण दिन्छ कसको परीक्षा मार्था माछा पुस्तिको टुप्पैमा आँखा पुर्याउँछन् यहाँ सधैँ आदिगुरुको परीक्षा हुन्छ प्रशान्त मुसु हाँस्छ मार्ता फेरि आँखा तर्छििन् मधुमास टपिन्छ परीक्षामा के भयो त पास कि फेल मार्ता त्यसरी नै सोछिन् पास बिना ढिलाइ जवाफ फर्किन्छ दुवै खिर्किलाएर हाँस्छन् बान्साखण्डको ज्याल अलिकति खुल्छ आदिमाता हजुर पूर्ण रूपले स्वस्थ तन्दुरुस्त भइसक्नु भएको छ म एक अत्यावश्यक कुरा गर्न चाहन्छु एक घनिष्ठ मित्रको नाताले निश्चल हास्यको परीक्षा माप्तेपछि प्रशान्त गम्भीर हुन्छ मार्था मधुमा सराउँछन् घनिष्ठ मित्र नाता मार्ता सशङ्कित हुन्छन् किन यस्तो भूमिका यसलाई भूमिका नमानौ तब के मानौ कि मैले अझै परीक्षा दिनु बाँकी छ मार्थाका ओठहरू थरथराउँछन् छ भने भन म तयार छु आदिमाता मैले अघि भनेको थिएँ यहाँ आदिगुरुको मात्र परीक्षा हुन्छ कृपया यस कुरालाई गम्भीरतापूर्वक लिनुहोला आदिगुरु शिष्य शिष्यहरूको परीक्षा लिँदैन भने आदिमाताको परीक्षा कसरी लिन सक्छ म सबै कालमा आदिमाताको सर्वोच्चता सुनिश्चित होस् भन्ने चाहन्छु त्यसो भए घनिष्ठ मित्रको नाताले के भन्न चाहन्छौ त मार्था भावुकतापूर्वक फेरि माछा पुस्टलेको टुप्पामा आँखा पुर्याउँछन् स्थिर हुन्छन् शान्त म एक सल्लाह दिन चाहन्छु मित्रवत तर मलाई डर छ कि म गलत सम्झिनेछु केही छैन भा मात्र आशंकाले मार्थाको सास रोकिएला जस्तो हुन्छ आदिमाता म मा भन्न सक्दिनँ कतिकालसम्म म गलत सम्झिनेछु आदिमाताप्रति मित्रवत दायित्व पूर्ण गर्नुलाई मेरो अन्तकरणले सर्वोच्च प्राथमिकता दिएको छ म यो कर्तव्य पुरा गर्न चाहन्छु चाहे इतिहासले सर्वदा गलत मान्छे किन नभनुस् इतिहास जोकिए पनि म इतिहासलाई झुक्याउन चाहन्न प्रिय आदिमाता म एक घनिष्ठ मित्रको नाताले ना विवाह गर्ने सल्लाह दिन्छु आ, के भन्यो मार्ताको मुटुमानौ मुखमा अड्किन्छ तिनी निशासिन् छिन् माछा पुछ्रेमा आँखा दुर्घटित हुन्छ म हजुरको शुभ विवाह कुनै सुयोग्य सुदर्शन व्यक्तित्वशाली पुरुषसित होस् भन्ने चाहन्छु ताकि जीवन सुखमय होस् हजुर आतिमाता हुनुहुन्छ यसका साथै सुन्दर जवान र अविवाहित युवती पनि हुनुहुन्छ म हजुरको जीवन बर्बाद भएको देख्न चाहन्न सल्लाहका लागि धन्यवाद भेरी भेरी थ्याङ्क्स मार्था धारिलो आँखाले हेर्दै छिटो छिटो भन्छन् अनि लामो लामो सास तान्छन् आधिमाता म मा विश्वास दिलाउन चाहन्छु हाम्रो भाव यथावत रहनेछ समर्पण भावमा कुनै तलमाथि पर्ने छैन शरीरको धर्म पालन गर्नुहोस् हामी आदिमातालाई त्यस धर्मदेखि बाहिर स्टपिट मार्था पड्किन्छन् पड्किँदा तिनी बेसरी खुट्टा हात पनि झटकार्छििन् प्रशान्त मलिन्तापूर्वक फिस आदिमाता म मा हजुरलाई दैनिक आवश्यकता र मनोकामनाहरू पूर्ण गर्ने ठोस सल्लाह दिँदैछु दे कृपया पुनर्विचार होस् म हजुरको शत्रु होइन हो हो थाहा छ मलाई सम्झाउनु पर्दैन पड्किसकेपछि मार्था सामान्यजय हुन्छन् तिमी मबाट के चाहन्छौ भन्ने कुरा बुझिसकेँ ठिक छ म बस्ती छोडेर गइदिन्छु आदिमाता मेरो अभिप्राय त्यो होइन होइन भनेर के फाइदा वास्तवमा म पहिले नै गइसक्नुपर्ने के के कारणले अड्केँ अड्केँ म तिम्रो काममा पनि हस्तक्षेप गर्न थालेँ सपनाहरू देख्न थालेँ बस्तीमा तिमी बाहेक सबै मूर्ख छन् जो जो आदिमाताको विवाह आदिगुरुसित गराउने इच्छा राख्छन् असम्भव यथार्थ आदि माता प्रशान्त भावुक हुन्छ ठीक भन्यो हामीबीच कहिले दोहोरो प्रेम भएन त्यसैले प्रेम मिलन पनि भएन पित्तैमा तिनीहरूले उत्सव मनाए मार्ता चिसो हुँदै जान्छन् तर जाँदा जाँदै म एउटा ठूलो कुरा सोध्न चाहन्छु आज्ञा होस् मैले सम्पूर्ण तन्मनले तिमीलाई प्रेम गर्ने प्रयास गरेँ तर तिमीले विश्वास गरेनौ किन किनभने हजुरले प्रयास गर्नुभयो प्रेम गर्नु भएन उत्तर दियो मार्था भन्छन् शब्द नसमा त म तिमीलाई प्रेम नै गर्छु त्यसैले सिर्फ तिमीसित विवाह गर्न सक्छु तिमीले अरूसित विवाह गर्ने सल्लाह दिएर मेरो प्रेमको अपमान कति गरे थाहा छ मार्थाको आवाज अतिशय चिसो हुन्छ आदि माता हजुर मलाई प्रेम गर्नुहुन्न प्रेमको अवधारणालाई मात्र प्रेम, प्रेम गर्नुहुन्छ हजुरले प्रत्येक शिक्षित व्यक्तिले चाहिँ प्रेमको महानताबारे सुन्नुभएको छ प्रेमको पवित्रताबारे सुन्नुभएको छ दिव्यताबारे सुन्नुभएको छ हजुर यही महान पवित्र दिव्य प्रेमको अवधारणालाई प्रेम गर्नुहुन्छ मलाई प्रेम गर्नुहुन्न हामी प्रेमको नाटक खेल्न सक्छौँ प्रेम गर्न सक्दैनौँ कृपया हृदयको यथार्थप्रति ध्वनि सुन्नुहोस् त्यो आवाज मैले सुनेकी छु त्यहाँ प्रेम छ प्रेममाथि आस्था छ आधीमाता उत्तर दिन्छन् हजुर यही आस्थालाई प्रेम गर्नुहुन्छ व्यक्तिलाई होइन किन प्रिटेन्सन तिमीलाई यस्तै लाग्छ भने म के भनौँ कति झगडा गरौँ जीवनमा एकपल्ट गरेको उपेक्षाको भुल जीवनभरको प्रेमभन्दा गरुङ्गो हुन्छ भने मलाई के थाहामाता भन्छन् हजुरले उपेक्षा गर्नुभएको थियो भुल गर्नुभएको थिएन प्रशान्त भन्छ लभ डज नट किप अ रेकर्ड अफ रङ्स कोरिन्थियनहरूका ना नाम पाउलको पहिलो पत्रमा उल्लेखित यो वाक्य राम्रो लाग्छ मलाई म भुलहरूको रेकर्ड राख्दिनँ भाइको मतलब तिम्रो प्रेम सत्य मेरो चाहिँ झुटो होइन आदिमाता कसैले प्रेम गर्ने कोसिस गर्छ भने म त्यसलाई झुटो भन्ने आरोप लगाउन सक्दिनँ कोसिस सत्य हुनसक्छ किनभने अधिकांश सम्बन्धहरू जसलाई प्रेम भन्ने गरिन्छ यस्तै कोसिसका प्रतिफल हुन्छन् दुनियाँको रीति यसरी नै चलिरहेको छ कोसिस आदरणीय लाग्छ स्वीकारणीय लाग्दैन थाहा छैन कस्तो प्रेम चाहन्छौ तिमी जुन चाहेर पाउन सक्दिनँ त्यसैले मेरो प्रेमीका लागि त्यो उपेक्षा नै सत्य हो प्रेम गर्ने कोसिसमा लाग्नेहरूलाई म विवाह गर्ने सल्लाह दिन्छु मित्रवत प्रेमपूर्वक म यही सल्लाह दिन्छु सुयोग्य व्यक्तिसित विवाह गरी सुखमय दाम्पत्य जीवन बिताउनुहोस् म असंख्य सपनाहरू र कामनाहरू भएकी एक स्वस्थ सुन्दर युवतीको जीवन बर्बाद पार्न चाहन्न चाहे यसलाई प्रेम ठानोस् वा अहङ्कार म मा आदिमाताको नाममा कुनै बलि चाहन्न प्रशान्त भन्छ ठिक छ म भोलि नै गइदिन्छु अब अरू भूमिका नमा म क्षमा माग्न आएको थिएँ प्रेमास्ता बोकेर जाँदैछु यो ज्योति अब निपिने छैन म तिमीलाई अनन्तकालसम्म मा पर्खिरहनेछु मार्था भन्छन् पर्खाइमा दुःख हुन्छ आदिमाता हजुर सुन्दर तन र शिक्षित मनले आनन्द प्राप्त गर्नुहोस् जीवनको सार्थकता यही हुनेछ उफ कसरी तिमी यस्ता कुरा गर्न सक्छौ भइहाल्यो म चुपचाप पाएका थिएँ चुपचाप गइदिन्छु तिमीले मलाई अहङ्कारपूर्वक त्याग गर्यो म तिमीलाई प्रेमपूर्वक त्याग गर्छु आदि माता बस्ती त्याग गर्न सक्नुहुन्छ यो समयको सर्वश्रेष्ठ निर्णय पनि हुनसक्छ तर एउटा कुरा सुस्पष्ट छ हजुर बस्ती त्याग गर्न सक्नुहुन्छ हृदय त्याग गर्न सक्नुहुन्न त्यस्तो महान कुरा नगर प्रशान्त म अर्थ बुझ्न चाहन्न सामान्य ढङ्गले जाउ भनेको भए भइहाल्थ्यो नि किन यति धेरै कुराहरू मार्ता चिसो सास फेर्छिन् मलाई एउटै कुराको दुःख छ मैले प्रेम गरेर तिम्रो अहङ्कार मेट्न सकिनँ तर मलाई विश्वास छ एक तिमी पछुत आउनेछौ अवश्य पछुत आउनेछौ मेरो उपस्थितिमा नसही मेरो अनुपस्थितिमा प्रेमीहरू प्रेमिकाहरूको घाँटी निमोठुन् तर अरूसित विवाह गर्ने सल्लाह नदिउन् दुनियाँमा योभन्दा असह्य अपमान अरू केही पनि छैन प्रेमको दुनियाँमा यो, प्रेम दुनिया यो सर्वोत्तम सम्मान हो वा अपमान प्रेमका इतिहासकारहरूले छानबिन गरून् प्रशान्त मुचु मुचु हाँस्दै धीर गम्भीर पाइला चाल्दै त्यहाँबाट प्रस्थान गर्छ मार्थात हरथराउँदै समाधि टाउको अड्याउँछन् प्रेमास्थको त्यस शिरालाई तिनी बलपूर्वक समाजछििन् र त्यही हिउँझै जम्छिन् तिनलाई आफ्ना अङ्ग प्रत्यङ्गहरूको होस रहँदैन खाली अन्तरात्मा एउटा आवाज प्रतिद्वन्दित भइरहन्छ अहंकारको गजुर ढलेपछि मेरो प्रेमको महत्व बुझ्नेछौ मलाई खोज्दै आउनेछौ पछुत आउनेछौ क्षतिजहरू हुँदै जान्छन् हिमालहरू अध्ययारा हुँदै जान्छन् पहाड़हरू अँध्यारा हुँदै जान्छन् समाधिस्थलसहित सम्पूर्ण बस्ती अन्धकारमा डुब्छन् ब्रह्म ब्रह्मुहुर्तकालीन प्रवचन श्रवण गर्न बस्तीवालाहरू आवास गृहहरूबाट निस्केर आदि मन्दिरतर्फ लाग्छन् बस्तीको विशाल मैदानमा जन्मान्तरण वृक्षको निकट आइपुग्दा सबैको ध्यान मूल जाने बाटोमा आकृष्ट हुन्छ त्यहाँ तीनवटा मानव आकृति मूल गइरहेका देखिन्छन् बस्तीवालाहरू तीनमध्ये दुई आकृतिलाई नारी आकृति भनी ठाउँ तर तिनीहरू को को हुन् चिन्न सक्दैनन् कसैको कल्पनामा यो कुरा आउँदैन तिनीहरूमध्ये एकजना बस्ती छोडेर जाँदै गरेकी साक्षात् आदिमाता हुन् र अन्य दुईजना तिनलाई सहरसम्म पुर्याउने हिँडेका नायकेर मैचाङ हुन् आकृतिहरू टाढिँदै अन्धारोमा हराएपछि बस्तीवालाहरू आदि मन्दिरमा पुग्छन् आदिगृह आफ्नो आसनमा ध्यानास्थ बसिरहेको हुन्छ सबै झोक्दै मौन प्रणाम गर्दै बस्छन् सधैँझै आदिगुरू ध्यानभङ्ग गरी शान्त गम्भीर र ओजोस्सी बाणीमा प्रवचन आरम्भ गर्छ हेमेरा परमप्रिय पुत्रपुत्रीहरू अबदेखि हामी निराकार आदिमाताको पूजा गर्नेछौ वन्दना गर्नेछौ किनभने साकार आदिमाता आफ्नो गन्तव्यमा प्रस्थान गरिसक्नु भएको छ हामीलाई थुप्रै थुप्रै स्नेहका कोशीलेहरू प्रदान गरी सुन्दर स्वस्थ मनोकामनाहरूले युक्त युवती आदिमाताले बस्ती गर्नुभयो यो समयको अत्युत्तम निर्णय सर्वोत्तम आवश्यकता र सर्वश्रेष्ठ माग हो भनी मलाई लाग्छ प्रशान्त अगाडि भन्छ ए पुत्रपुतिहरू मलाई थाहा छ साकार आदिमातालाई सजिलैसित बिर्सन सकिँदैन त्यसैले हामी पनि यो बस्ती परित्याग गरेर जानेछौ म सत्य सत्य भन्छु जीवनको सार्थकता भनेको अहमको शून्यता हो ए मानव अहमहरू हामी शून्यतामा आदिमाताको पूजा गर्नेछौँ वन्दना गर्नेछौ आदिमाता शून्य छ महाशून्य महाशून्य श्रुति सम्ममा अहिले हामीले सुनेको वाचन सरूभक्तको उपन्यास पागल बस्तीको हो यो सँगै पागल बस्तीको वाचन पूरा भएको छ आजका लागि कार्यक्रमबाट बिदा मागने बेला भइसकेको छ कार्यक्रमका बारेमा आफ्ना सल्लाह सुझाव तथा प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्प उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाण्डु आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयूटीआई हवस् त अर्को साता डाक्टर दीपक खडकाको लघु उपन्यास च्यात्न नसकेको चिठीको वाचन लिएर आउने त्यसअघि शुक्रबारको श्रृंखलामा विश्वका प्रसिद्ध कथाहरूको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजित पालिकीसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदाी